नमस्कार अर्पण सबैका लागि रेडियोर्फैनमा स्वागत छ म ध्रुवराज निर्वाचन कानूनमा देखेका विवाद र निर्वाचन प्रक्रियाका विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक जारी आन्दोलित सहसचिवहरूले सरकारसँग वार्ता गर्दै विदेशबाट आयात गर्ने तयारी खाद्य पदार्थको गुणस्तर जाँचमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाई गर्ने नेपाली वा अङ्ग्रेजी भाषामा अनिवार्य रूपमा खाद्य लेबल उल्लेख हुनुपर्ने मृत्युदण्डको सजाय सुनाएका भारतीय कैदी सर्वजितको पाकिस्तानमा मृत्यु नियोजित रूपमा पाकिस्तानले हत्या गराएको परिवारको आरोप र बर्मुडाला हराउँदै नेपाललाई आइसिसी ओल्ड क्रिकेट लिग डिभिजन मा पहिलो सफलता आज ओमानसँग खेल्ने आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुँदै जीवन यापन तथा जीवन गुजारना का सदा विज्ञापन सद विज्ञापन का लागी। निर्वाचन कानुनमा देखिएका विवाद र निर्वाचन प्रक्रियाका विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक जारी छ प्रधानमन्त्री तथा मन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा असन्तुष्ट दलहरूसँग सरकारले गरिरहेको वार्ताका विषयमा पनि छलफल भइरहेको छ नियमित बैठक भएकाले छलफलका लागि विभिन्न मन्त्रालय अन्तर्गतका एक दर्जनभन्दा बढी एजेन्डा तय गरिएको प्रधानमन्त्री तथा मन्त्री कार्यालयले जनाएको छ यसैबीच अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलेराज रेग्मीले कुटनीतिक भेटवार्तालाई जारी राख्नु भएको छ आज दिउँसो इटली स्पेन र मोरको नेपालस्थित राजदूतसँग छुट्टा छुट्टै भेट हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ न्याय सेवाका प्रथम श्रेणीका सहसचिवहरूलाई निजामती सेवाको सचिवमा बढुवा गर्न सक्ने सर्वोच्च अदालतको फैसलापछि आन्दोलित बनेका सहसचिवहरूसँग आज सरकारले वार्ता गर्ने भएको छ आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भन्दै उनीहरूले यसअघि सामान्य प्रशासन मन्त्री माधव पौडेल समक्ष ज्ञापन बुझाएका थिए सहसचिवहरूले निजामती सेवा ऐन संशोधन गरी निजामती सेवामा अन्य सेवाबाट सरू बढुवा हुन नपाउने व्यवस्था सर्वोच्चको फैसलाले न्याय सेवाका कर्मचारीलाई अतिरिक्त सुविधा दिएर निजामती सेवाका कर्मचारीको वृत्ति विकासमा अवरोध खडा गरेको आन्दोलनरत सहसचिवहरूको दावी रहेको छ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आए पनि नेपाल ऐल निगमले भने पेट्रोलियम पार्थको भाव घटाएको छैन स्थिर रूपमा मूल्य नघटेकाले तत्कालै भाव नघटाउने ऐल निगमका प्रवक्ता शिवप्रसाद पुडासनीले जानकारी दिनुभयो अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने र घट्ने भइरहेकाले तत्कालै भाव घटाउने निर्णयमा पुग्न नसकिने उहाँको भनाइ छ तर कच्चा तेलको मूल्य अझै केही हप्ता घट्यो भने नेपाल अयल निगमले पनि भाव घटाउने प्रवक्ता पुरासनीले बताउनुभयो निगमले महिनामा छ करोड बहत्तर लाख रुपियाँ घाटा खेपिरहेकाले पनि तत्कालै भाव घटाउन सक्ने अवस्था देखिन निगमको संचित ऋण भने अठाइस अर्ब एकाउन्न करोड रुपियाँ छ तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै भारतीय ऐल निगम ले भने पेट्रोलमा प्रति लिटर चार रुपियाँ 80 पैसा र प्रति ग्यास सिलिन्डर 86 रुपियाँ 40 पैसा घटाएको छ नेपाल ऐल निगमले आइओसीबाट पेट्रोलियम पार्थ किन्ने गर्छन् यता उपभोक्तावादी सङ्घ संस्थाले अन्तर्राष्ट्रिय बजारमा भाव घटेकाले ऐल निगमले पनि पेट्रोलियम पार्थको भाव घटाउनु पर्ने बताएका छन् अन्तर्राष्ट्रिय बजारमा भाव बढ्दा भाव बढाउने ऐल निगमले भाव घट्दा पनि घटाउनु उनीहरूको जोड छ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफ्नो घाटालाई देखाएर निगमले भाउ नघटाउँदा उपभोक्ता मारमा पर्ने बताउनु चौथो राष्ट्रिय सूचना तथा प्रविधि दिवस आज कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान र सूचना प्रविधिको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्थाले मनाउँदैछन् सूचना प्रविधि क्षेत्रमा भएको प्रयासका बारेमा सूचना सङ्कलन र प्रसार गर्ने उद्देश्यले चार वर्षदेखि क्यानको अग्रसरतामा मे दुई तारिकमा दिवस मनाउने गरिएको छ यो ले यो वर्षको दिवस सूचना प्रविधि र शिक्षामा केन्द्रित गरेको छ दिवसले आम नागरिकलाई सूचना प्रविधिको प्रयोगको महत्वबारे जानकारी गराउँदै यसको विकास र विस्तार व्यापक बनाउने ज्ञानको भनाइ छ दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले देशको सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्धनमा दिवसले विशेष भूमिका केन्द्रित गर्ने विश्वास व्यक्त गर्नुभएको छ यसैबीच सूचना प्रविधिको विकास र विस्तारसँगै ग्रामीण क्षेत्रहरूमा पनि ट से प्रवाह होना तर सेवा प्रदायक सब कुछ प्रयोगकर्ता के सदुपयोग नजप्या कोविधि को पहुंच को बाहर रह द्वित उपाध्यक्ष नारायण ने पूर्वाधार नवि संबंधी विषय वस्तु स्थानीय भाषा में विश जस्ता मुख्य समस्या सूचना प्रविधि देखी इस बाहे सूचना प्रविधि सरकार को प्राथमिकता में अझै पनि पर्न नसकेको र नीति निर्माण तहमा बारे चासो नदिएको न्यौपानेले बताउनुभयो ज्यानले सूचना प्रविधिलाई उद्योगको रूपमा विकास गर्न र यसलाई सबै क्षेत्रका लागि औजारको रूपमा प्रयोग हुनुपर्नेमा जोड दिएको छ <Zikawa> खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विदेशबाट आयात गरिने तयारी खाद्य पदार्थको गुणस्तर चेक जाँचमा कडाई गर्ने भएको छ खाद्य लेबल नभएका र गुणस्तर मापदण्ड नै पूरा नगरेका आयातित खाद्य तथा पेय पदार्थ बजारमा छ्यापछ्याप्ती भएपछि विभागले चेक जाँचमा कडाई गर्ने तयारी गरेको हो खाद्य पदार्थको नाप तौल नाभको परिणाम उत्पादन भएको तथा म्याद गुज्रने मिति खाद्य पदार्थमा प्रयोग गरिएको स्वीकृत रङ र उत्पादकको नाम र ठेगाना अनिवार्य भएको खाद्य पदार्थ मात्र आयात र बिक्री वितरण गर्न दिने विभागका प्रवक्ता प्रमोद कोइरलाले जानकारी दिनुभयो खाद्य प्रविधि विभागले नेपाली वा अङ्ग्रेजी भाषामा अनिवार्य रूपमा खाद्य लेबल उल्लेख हुनुपर्ने भनेको छ कोइरालाले खाद्य लेबल उल्लेख नगरेका आयातीत खाद्य तथा पेय पदार्थ बिक्री वितरण गरेको पाइए कडा कार्यवाही गरिने बताउनु छ सरकारले वन पैदावारको व्यवस्थापन गर्न नसक्दा बजारमा काठको मूल्य बढेको छ देशभित्रबाट काठको आपूर्ति नभएपछि विदेशबाट करोडौँ मूल्यको काठ भित्र थालेको छ वन जङ्गलमा ढल डौल ढलेका रुख व्यवस्थापन नगर्दा कुहिएर जाने आगलागीमा परेर नष्ट भए पनि सरकारले त्यसतर्फ ध्यान दिएको छैन काठको कमी भएपछि अहिले विदेशबाट समेत काठ आयात हुन थालेको नेपाल वन पैदावार महासङ्घका अध्यक्ष कपिल अधिकारीले बताउनुभयो उहाँले आफहरूले मलेसियाबाट करोडौँ रुपियाँको चिरान काठ केही नेपाल ल्याइसकेको र केही ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो यसअघि चिन इटली टर्की थाइल्यान्ड लगायतका देशबाट फर्निचरका सामग्री आयात हुने गरे पनि अहिले भने व्यवसायले चिरान काट समेत विदेशबाट ल्याउन थालेका छन् सुनसरीको धरानमा गै राती मोटरसाइकल ठोकिँदा एकजनाको ज्यान गएको छ तीनजना घाइते भएका छन् छाता चोकबाट आउँदै गरेको को बाह्र पतर सुना नम्बरको मोटरसाइकलसँग ठोकिँदा को चार नम्बरको मोटरसाइकल चालक धरान तेइस वर्ष मिस मगरको ज्यान गएको हो गम्भीर घाइते मगरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको प्रहरले जनाएको छ घाइते तिनैजनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ अब पालु अर्पणजना प्रश्न छ एमाले अध्यक्ष जलनाथ खन्नाले पार्टी छाडेको दिन किन ढाड भाँचेको भनेर चारपटक आफूलाई फोन गरेको भन्ने ए माओवादी नेता रामचन्द्र झाको भनाइमा कतिको सत्यता छ जस्तो लाग्छ ए बोलीमा सत्यता छैन बी हुन पनि सक्छ र सी पुरानै घर फर्कने मन हो कि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 पालो ट्राफिक खबरको यति बेला नारायणगढा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिनवीसी काठमाडौँ मुगलिन दमली पोखरा नारायणगढ परासी बुटोर सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस विदेश समाचार पाकिस्तानी जेल में कैदी को कुटे गंभीर घाइते भाग भारतीय नागरिक सबरजीत सिंह को प्रचार का क्रम में जान गई पाकिस्तानको लाहोरमा रहेको जिन्ना अस्पतालमा उपचारका क्रममा राति पाउने दुई बजे उनको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् जाँसुसीको आरोपमा पाकिस्तानको कोट लखपत जेलमा रहेका सिंहलाई गएको शुक्रबार दुईजना कैदीले आक्रमण गरी घाइते बनाएका थिए घाइते सिंहलाई भेट्न गएका उनको परिवारका सदस्य उपचारमा लापरवाही भएको र भारत सरकारले व्यवस्था गरेको भन्दै बुधबार फर्किएको थियो परिवारले नियोजित रूपमा पाकिस्तान सरकारले सिंहको हत्या गराएको आरोप लगाएको छ नब्बे में बम विस्फोट और जासूसी को आरोप सिंह पाकिस्तानी अदालत ने मृत्युदंड को सजा सुनाक सिंह ने आपूर् भोलवश सीमा पारे भई घटना में आपको सामानता नरक दावी करते आया थे परिवार निर्दोष घोषणा कर मागर सिंह को स पोस्टमाटम गी भारत बुझाने संभावना रहें भारतीय संचार जनाया तर पाकिस्तान इस बारे कने प्रतिक्रिया दिया खेल समाचार ओल्ड क्रिकेट थ्रीमा नेपालले पहिलो जित दर्ता गरेको छ लगातार दुई हार बेहोरेको नेपालले गैराती भएको खेलमा आयोजक बर्मुडालाई आठ विकेटको फ्राकिल अन्तरले पराजित गरेको हो जितसँगै नेपालको शीर्ष दुईमा पर्दै डिभिजन दुईमा उक्लने गणितीय सम्भावना कायमै छ घरेलु मैदान सेन्ट डेविस में टस हारे पहले बैटिंग को निम्त पाएक बर्मुडा अड़तीस दशमलव दुई ओवर में सब विकेट गुमार एक सौ छ रन में समेटियो उस समेटने क्रम में कप्तान पारस खड़का ने चार तथा बसंत रेग्मी ने तीन विकेट लर्मुडा ने देख एक सौ सात रन को लक्ष्य एगार ओवर दुई बल खेल मई विकेट को पूरा गयो नेता तर्फवा कप्तान पारस खड़का ने नट रन बनाए अलराउंडर प्रदर्शन गरेका पारस खेलको म्यान अफ द म्याच घोषित भए नेपाल यसअघि अमेरिका र युगाडासित पराजित भएको थियो आज नेपालले ने ओमानसँग प्रतिस्पर्धा गर्नेछ अहिलेसम्म खेलेको तिनवटैमा जित हात पारेको अमेरिका पहिलो स्थानमा छ भने तिनवटै खेल जित्दै समान छ अङ्क जोडेको युगाण्डा नेट रनरेटका आधारमा अमेरिकाभन्दा पछि दोस्रो स्थानमा छ एक खेल जितेको ओमान रनरेटका आधारमा नेपालभन्दा माथि तेस्रो स्थानमा छ आयोजक बर्मोडा र इटली कर्मश र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछ अपरान् सभा चार बजी हुने पहिलो खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्स र छैटौँ स्थानमा रहेको किङ्स इलेभेन पन्जाबी प्रतिस्पर्धा हुनेछ चेन्नईको दस खेलमा आठ जित्दै सोह्र अङ्क छ भने चेन्नईभन्दा एक खेल कम खेलेको पन्जाबले चारमा जित हात पार्दै आठ अङ्क बटुलेको छ चेन्नई आजको खेल पनि जित्दै दोस्रो स्थानमा रहेको बेङ्गलोरसँगको अङ्क दुरी फराकिलो पार्ने दाउमा रहनेछ भने पन्जाब उसलाई रोक्ने प्रयासमा हुनेछ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा पुणे वारियर्सले दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स सा बेङ्गलोरको सामना गर्दैछ दस खेलमा छमा जित हात पारेको बेङ्गलोरको बाह्र अङ्क बने भने पुणेले समान खेल खेल्दै मात्र चार अङ्क बटुलेको छ उपचारमा पुणेलाई हराउँदै बेङ्गलोर शीर्ष स्थानमा रहेको चेन्नईसँग अङ्क दुरी छ भने पुणे भने प्रतियोगिताको तेस्रो जितको खोजीमा हुनेछ यसअघि गए राति डेयर दे ड्याबिल्सले कोलकाता नाइट राइडर्सलाई सात विकेटले हराएको छ एक सय सैतिस रनको चुनौती दिल्लीले सत्र ओभरमा तीन विकेटको क्षतिमा भेटायो दिल्लीका लागि डेभिड वानरले नट आउट छैसठी चन्दले सैतिस र वीरेन्द्र सहभागले सत्र रनको योगदान गरे पहिले ब्याटिङ गरेको कोलकाताले निर् सात विकेट गुमाउँदै एक सय छत्तिस रन जोडेको थियो उसका रजत भाटियालेब्बिस सुमित नर्वलले तेइस र यसु पठानले बीस रन बनाए गौतम गम्भीर रन नबनाई आउट भए हिज भएको पहिलो खेलमा मम्बई इन्डियन्सलाई सनराइजर्स हैदराबादले सात विकेटले पराजित गरेको थियो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 सबरजितको पाकिस्तानमा मृत्यु नियोजित रूपमा पाकिस्तानले हत्या गराएको परिवारको आरोप र बर्मुडाला हराउँदै नेपाललाई आइसिसी ओल्ड क्रिकेट लिग डिभिजन थ्रीमा पहिलो सफलता आजमानसँग खेल्ने आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुँदैन